घोषणा भएको आठ वर्ष बित्ने लाग्दा पनि हलिया पुनःपना हुन सकेनन् बैतडीमा नक्कली हलिया पनि पाँच लाख कुम्ल्याए सवारी दुर्घटना बढ्न थालेपछि क्षेत्रीय ट्राफिक कार्यालय अतरियाद्वारा सवारी साधन चेकजाँचमा कडै पहाडी रुटमा प्राइभेट गाडीहरूमा पनि टाइम कार्ड लागू गरिने ऊर्जा मन्त्रीको निर्देशनपछि धनगढी वितरण केन्द्रद्वारा विद्युत महसुल नतिर्नेको लाइन काट्ने कार्यमा तीव्रता केन्द्र अन्तर्गत मात्रै दस करोडभन्दा बढी विद्युत बक्याउँदा सडक बत्तीको मात्रै चार करोड बाँकी र <गज़ागी> <गज़ागी> पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण शुक्लाफा चिनाउन पर्यटकीय प्याकेज तयार प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्जरनेटमा रेडियोपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु हलिया मुक्तिको घोषणा भएको आठ वर्ष बित्ने लाग्दा समेत सुदूर तथा मध्यपश्चिमका मुक्त हलिया परिवारको पुनस्थापना हुन सकिरहेको छैन हिजो डडेलधुरामा आयोजित मुक्त हलियाहरूको अवस्था तथा सरकारवालाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा सुदूर तथा मध्यपश्चिमका मुक्त हलियाको वर्तमान अवस्था र चुनौतीका विषयमा वृहत छलफल गरिएको छ साहु महार्जनबाट मुक्त भएको आठ वर्ष बितिसक्दा पनि मुक्त हलियाको अवस्था उस्तै रहेको छ सरकारले मुक्त गराउने कामबाहेक पुनस्थापनाको कार्य कछुआको गतिमा अगाडि बढ़ाउँदा आफूहरू पीड़ामा रहेको र परिवारको मुखमा माड लगाउने समस्या जीवका तिउ रहेको मुक्त परिवारको पीड़ा सरकारले दुई हजार 2065 सालमा हलिया मुक्तिको घोषणा गरे अनुसार पुनस्थापना प्रक्रिया अगाडि बढ़ाए पनि वास्तविक हलियाको अझै परिचय पत्र पाउन सकेका छैनन् सरकारी लागतमा थुप्रै हलियाले फारम भरेको भए पनि नाम छुटेको मुक्ध हलियाहरूको भनाइरहेको छ आफूहरूले सरकारले चाडो व्यवस्थापन गरिदिनुपर्ने उनीहरूको माग रहेको छ सरकारको तथ्याङ्क अनुसार उन्नाइस हजार संख्यामा रहेका मुक्त हलियामध्ये एघार हजार प्रमाणीकरण भएका छन् पनि आठ हजार नौ जनाले मात्र परिचय पत्र पाएको राष्ट्रिय मुक्ति हलिया समाज महासंघको तथ्याङ्क रहेको छ सरकारले वितरण गरेको परिचय पत्रको वर्गीकरणमा समस्या भएकाले थुप्रै हलियाहरू अधिकारबाट वञ्चित हुनु परेको छ यसैबीच बैतडीको सलेनामा एक व्यक्तिले नकले हलिया बनेर पाँच लाख कुमल्याएको खुलासा भएको छ सलेना दुई बस्ने ज्ञानीराम लोहारले जग्गा हुँदाहुँदै पनि कवर्गको हलिया परिचय पत्र लिएर रू लाख लिएको भन्दै अख्तियारमा उजुरी परेको छ नामा चुनावमा चलेनायकमा किता नम्बर दुई सय तेह्र दुई सय चौध र दुई सय जग्गा रहे पनि उनी नक्कली हलिया बनेर सरकारबाट पाँच लाख रकम लिएको स्थानीय कैलाश लोहारले बताएन आफ्नै सहौदर देवार हलिया परिचय पत्र लिएर पाँच लाख लिएको बताउँदै उनले आफूसँग जग्गा रहेको देवारसँग पनि जग्गा भए पनि नक्कली हलिया बनेर पाँच लाख रकम लिएको दावी गरेकी छन् बैतड़ीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले भने यस विषयमा थाहा नभएको बताउनु भएको छ गाविसको सिफारिसमा प्रमुख जिल्ला जक रहेको समितिले हलिया परिचय पत्र प्रदान गर्ने र परिचय पत्रको आधारमा जिल्ला मालपोत कार्यालयले रकम दिने प्रावधान रहेको छ महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान प्राप्ति र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजा अर्चा गर्ने सुदूरपशेमेलीको मुख्य पर्व गौरा हिजोदेखि शुरू भएको छ पौराणिक कालमा भगवान महेश्वर प्राप्तिका लागि गौरादेवी अर्थात पार्वतीले निराहार व्रत आराधना गरेकाले मनोकांक्षा पूरा भई विवाह समेत भएको सम्झनास्वरूप यो पर्व मनाउन लागि इजो भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यो पर्व मनाउने गरिन्छ सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्ला तथा भारतको कुम्भ परा पूर्वकालदेखि मनाउँदै आएको यो पर्वको पहिलो दिन हिजो घर घरमा महिलाले निराहार व्रतवासी तामाका भाँडामा बिरुवा माझ गहत मां केराउ गौ गहुँ गौ, गु। गुराँस भिजाएर पर्व शुरू गरेको स्थानीयवासी पण्डित दयाकृष्ण पन्तले बताउनु भएको छ असप्तमीका दिन गौरादेवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने र आको समेत चढाएर पूजा गरी घरभित्र आउने चलन रहेको छ गौराअमीका दिन भ्रत बसेर महिला बिहानैदेखि गौरा खलो गौरा मनाउने स्थानमा फाग गाएर पूजाआजा गर्छन् साँझ अभिषेक गरी दुबधाको घाँटीमा लगाएर देवी विसर्जन गरेपछि प्रसादका रूपमा बिरूडा ग्रहण गर्ने र घर गर परिवारका सदस्यको टाउकोमा पुज्ने र निर्धारमा बिरूडाको टीका लगाइदिने प्रचलन रहेको छ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 का प्रहरी उप परिचयक रमेश थापाले जानकारी दिनु भएको छ उहाँले सवारी दुर्घटना कमी गर्नका लागि रूट परमिट इजाजत नदिएका ठाउँ ती सवारी साधनलाई चल्न नदिने सीट क्षमताभन्दा बढ़ी यात्रुहरूलाई बाटोमा छाड्ने वापसै गरी चलाएका सवारी चालकलाई नियन्त्रणमा लिए कार्यवाही गर्ने प्रक्रिया अघि बढ़ाएको सवारी दुर्घटनामा कमी आएको बताउनु छ यसै हिजोबाट पहाड़ी रूटहरूमा चल्ने निजी गाडीहरूमा टाइम कार्ड लागू भएको छ सार्वजनिक यातायातका साधनमा मात्र प्रयोग हुँदै आइरहेको टाइम कार्ड हिजोदेखि निजी सवारी साधनमा पनि लागू भएको स्याउले ट्राफिक पोस्टर दलिल प्रकाश साई शंकर नाथले जानकारी दिनुभएको छ टाइम कार्ड लागू भएसँगै अब स्याउलेबाट बुडर पुग्न कुनै पनि सवारी साधनले दुई घण्टा लगाउनु पर्नेछ भने बुडरबाट अतरया पुग्न साढे घण्टा लगाउनु पर्नेछ टाइम कार्ड लागू भएपछि सवारी दुर्घटनामा कमी आउने साई नाथले जानकारी दिनुभएको ना छ टाइम कार्डको पालना नगर्ने सवारी साधनलाई पहिलोपटक सम्झाइ बुझाइ गर्ने र त्यसपछि पनि नियम पालना नगरे पहिलोपटक पाँच सय दोस्रो पटक एक र तेस्रो पटक पन्ध्र सय जरिमाना गरिने समेत उहाँले बताउनु भएको छ कैलालीको लम्कीचुहा नगरपालिका एक शान्ति टोल भएर बग्ने धुबेनी खोलामा पुलन हुँदा स्कुलले बालबालिकालाई समस्या भएको छ वर्षा लागेसँगै खोलामा आउने बाढ़ीका कारण लम्की क्षेत्रका क्याम्पस तथा विभिन्न निजी एवं सरकारी विद्यालयमा अध्ययन गर्न आउने करिब पाँच सय विद्यार्थी प्रत्यक्ष प्रभावित हुने गरेका छन् खोलामा पुलन हुँदा प्री प्राइमेरी नर्सरी कक्षामा पर्ने दुई वर्षदेखि छ वर्ष उमेर समूहका बाल बढ़ी समस्या हुने गरेको शान्ति टोल्की निर्मला बिनाडी नेवपारीले गुनासो गर्नु भएको छ खोलाबारी व्यवस्थित नगरको राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा शान्ति टोलबाट मात्र दुई वर्षदेखि छ वर्ष उमेर समूहका करिब एक दर्जन बाल बालिका दैनिक पठन पाठन र आवत जावन गर्ने गर्दछन् कर खोलामा फूल नहुँदा आकाशबाट पानी र खोलामा बाढ़ी आएको दिनमा विद्यालय शिक्षाबाट समेत त्यस क्षेत्रका सबै विद्यार्थी वंचित हुनुहुने गरेको शान्ति टोलका समाजसेवी चित राज तिमल गुनासो गर्नु भएको छ पूर्व पश्चिम महिना राजमार्गको कञ्चनपुरको झलारी पिपलाडी बाणी खण्डमा महिलामाथि राजमार्गमै जबरजस्तीकरण गर्न खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ हिजो बिहान राजमार्गको बनहरा पुल नजिकै रहेको भेटघाट शिविरकै एक विवाहित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर रा। छेउमै रहेको जंगलमा बलात्कार गर्न खोज्ने कञ्चनपुरको झलाडी पिप्लाडी नगरपालिका एघारका सत्ताइस वर्षीय अमर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो इलाका प्रहरी कार्यालय छलाहरीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावल विष्ट महिलालाई राजमार्गबाट लछार पछार गर्दै जंगलमा लगेर जबरजस्ती गर्न खोजेको बताएका छन् जंगलमा लगेर जबरजस्ती गर्न खोज्दा महिला चिच्याएर भाग्न सफल भए प्रहरी निरीक्षक रावलले भने भाग्ने क्रममा महिलालाई सामान्य चोटपटक समेत लागेको छ प्रहरी नियन्त्रणमा रहेका युवक विष्टले आफूले मादक पदार्थको नशामा जबरजस्ती करि गर्न खोजेको स्वीकार गरेको प्रहरीले जनाएको छ अव्यवस्थित भएको भन्दै चैनपुरका महिलाहरू एकजुट भएर सरसफाई अभियानमा लागेका छन् स्थानीय बजार बाँच जथाभावी रूपमा फोहोर नै फोहोर भएपछि सदरमुकाम चैनपुर दुर्घन्धित भएको भन्दै चैनपुरका महिलाहरू एकजुट भएर सरसफाई अभियानमा लागेका स्थानीय मेनुका सिंहले बताउनु भएको छ स्थानीय महिलाहरू एकजुट भई समूह बनाएर सरसफाई अभियानमा लागेका हुन् सदरमुकाम चैनपुरलाई सोचेर तथा दुर्घन्धित र विभिन्न प्रकारका रोगहरूबाट बचाउनका लागि स्थानीय महिलाहरू अभियानमा लागेको उनीहरूले बताएका छन् सदरमुकाम चैनपुरका व्यापारी सरकार सरकारी तथा गैर सरकारी कार्यालयबाट निस्किने फोहरेत अव्यवस्थित भएको अभियानमा लागेका महिलाहरूले गुनासो गरेका छन् तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मिगा हजार इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभावकारीले विद्युत महसूल नदिर्नेको लाइन काट्न केही दिन अघि निर्देशन दिएपछि वितरण केन्द्र धनगढ़ीले पनि त्यसलाई तीव्रता दिएको छ मन्त्रीको निर्देशनपछि बक्यौता उठाउन वितरण केन्द्र अझ सक्रिय भएको हो धनगढ़ी वितरण केन्द्र अन्तर्गत मात्रै दस करोड़ बढ़ी विद्युत बक्यौता रकम रहेको छ सबैभन्दा बढ़ी सड़क बत्तीबाट मात्रै चार करोड़ रूपियाँ बक्यौता उठाउन बाँकी रहेको ऊर्जा मंत्री जनार्दन शर्मा प्रभाव विद्युत महसूल नतीर्ने लाइन काटना के निर्देशन दिए वितरण केन्द्र धनगढ़ के तीव्रता दहलेमिताइन काट्द आयो केन्द्र पच्ला कहीं दिन में तीव्रता दीदी तीन महीनासम विद्युत महसूल नतीर ग्राहक लाइन काटना था कर्मचारी को संख्या में समेत वृद्धि स्थानीय निकायको पुनर्संरचनामा असहमति जनाउँदै जिल्ला विकास समिति कैलालीमा ज्ञापन पत्र बुझाउनेको सङ्ख्या बढ्दै गएको छ पुनर्संरचनाको प्रारम्भिक खाकामा असहमत भएपछि स्थानीय तिनका दिन जिल्ला विकास समितिमा पुनर्संरचनाको नयाँ खाका पेश गर्दै आएका छन् प्राविधिक सहयोग समितिले जिल्लामा दसवटा गाउँ तथा नगरपालिकाको प्रस्ताव गरेपछि विभिन्न क्षेत्रमा विवाद सिर्जना भएको छ विश्वकै दुर्लभ दुई हजार तीन हजारको झुण्डमा देख्न पाइने बारसिंगा नेपालको सबैभन्दा ठूलो पचपन्न वर्ग किलोमिटरमा फैलिएको विशाल खासी मैदान जैविक विविधता बाघ कैडा हात्ती चित्त लगायतका वन्यजन्तु र संय पर्जातिका चरा चुङ्गीले फरिपूर्ण काञ्चनपुरको शुक्लापाटा वन्यजन्तु आरक्षा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्यस्थल हो तर यहाँ अवलोकन गर्न आउने तथा आन्तरिक पर्यटकको संख्यामा भने निराशाकै स्थितिमा छ सरकारी तवरबाट शुक्ला वन्यजन्तु आरक्षा कार्यालयले त्यसको प्रचार प्रसार र पर्यटकको आगमनमा स्वागतका लागि आतुर रहे यहां निजी क्षेत्र ने फने पर्यटन को विवास में संस्थागत रूप में कने कदम चालिकन पच्छाला आधा दशक यटल व्यवसाय पर्यटन व्यवसाय में आया भीमदत् नगर पालिक का पर्यटन व्यवसायी पर भंडार नेक् प्रयास में यहां का पर्यटक घनता बेची प्रयास जारी राख शुक्ला फाटक प्रचार प्रसार नहीं पर्यटन व्यवसाय भंडार ने राज्यसंगे क्षेत्र पनि पर्यटनको विकासमा जाग्न आवश्यक छ यहाँका पर्यटकीय स्थल शुक्ला फाटा महाकाली नदीको झोलङ्के पुल भेतकोट ताल र छिलमिला तालमा पर्यटक भित्र्याउन सके सबैलाई टेवा पुग्ने उनको बुझाइ रहेको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीले जनाएको छ अब आज दिनभरको मौसमी पूर्वानुमान आज दिउँसो देशभर आंशिक रूपमा बदल्ने हुनेछ यसका साथै पहाड़ी क्षेत्रमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि मुक्ति घोषणा भएको आठ वर्ष बित्नी लाग्दा पनि हलिया पुनः स्थापना हुन सकेन न बैतडीमा नक्कले हलिया पनि पाँच लाख उम्ल्याए सवारी दुर्घटना बढ्न थालेपछि क्षेत्रीय ट्राफिक कार्यालय अख्तरियाद्वारा सवारी साधन चेकजाँचमा कडाई पहाडी रुटमा प्राइभेट गाडीहरूमा पनि टाइम कार्ड लागू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 समाचार सर्वरण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनकीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगातै बिबिसी नेपाली सेवाको बिहानी पखा सुन्न सक्नुहुनेछ यो रेडियो युनिटी हो अब प्रसारण हुँदैछ बिबिसी नेपाली सेवाको बिहानी पख